तिमी सामु लुकाएर रुन्छु पिर बेथा तिमी सामु लुकाएर रुन्छु झरी आँसु परेलियो सुकाएर रुन्छु कसिएको बन्धनले जलिरहनुभन्दा कसिएको बन्धनले जलिरहनुभन्दा पिरदेको गाँठो बरु फुकाएर रुन्छु पिर बेथा तिमी सामु लुकाएर रुन्छु आखा आखा जुदाएर आँखा आँखा जुदाएर रुन सक्दिनँ म आँखा आँखा जुदाएर रुन सक्दिनँ म हाँसे जस्तै गरी शिर झुकाइरहन्छु झरी आँसु परेलियो लु सुकाइरहन्छु भित्र मुटु जल्छ रनी नि भित्र मुट्टु जल्छ र तिम्रै खुसी रोज्दा भित्र मुट्टु जल्छ र तिम्रो खुसी खोज्दा बिना गल्ते पनि आफू चुकाएर रुन्छु पीर बेथा तिमी सामु लुकाएर रुन्छु साह्रै लाटो साह्रै सोझो गाउँले नपरे सारे लाटो साह्रै सोझो गाउँले नपरे त्यसैले त आफ्नै भाग्य थुक्काएर रुन्छु झारिआँसु परेलियो सुकाएर रुन्छु पीर बेथा तिमी सामु लुकाएर रुन्छु झारी आँसु परेलियो सुकाएर रुन्छु rakhna ho sakina tinne le lay angalo ma kasra rakhna ho sakina sabhi lay tinni tada समझ मे समझना मो तेमी चीज जस्ते सधैँ सधैँ बस्छु यो सुमधुर साङ्गीतिक आवाज नमस्कार अनि साहित्यिक अभिवादन गर्न चाहन्छु कार्यक्रम मेरो रचना कोपरखाईमा बस्नुभएका तपाईँ सबै सबै सबैजनालाई भेट्नको निम्ति आज पनि उपस्थित भइसकेका छौँ दर्पण पारिका अननीय मित्र रिजन केसीसँगै मसु तपाईँकै के साहित्यिक मित्र दिपेन्द्र सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय चार थप्लो पाँच मेगा सँगसँगै तपाईँले हामीलाई इन्टरनेट अनलाइनको डब्लु डब्लु डब्लु डट रेडियो अर्पण पनि विश्वभरिकै साथ सुनेर साथ दिइराख्नु भएको छ कार्यक्रम मेरो रचनाको यो बुझाइलाई लिएर हामी आउने गर्छौँ हरेक साताको आइतबार बिहान नौ बजेको नेपालवाणी समाचारपछि करिब करिब दस बजीसम्म यो बसाइ बस्नको लागि आउने गर्छौँ यो बसाइमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरू तपाईँकै गीत कथा कविता हाइको साहित्यको स सबै फुलबारी साझा फुलबारी भन्न रु रुचाउँछु म कार्यक्रम मेरो रचनाको व्यवसायलाई तपाईँकै सबै खाली फुलहरू फुल्छन् साहित्यका यो बसाइमा र कार्यक्रम मेरो रचनालाई तपाईँले विभिन्न वेबसाइट विभिन्न ब्लगहरूमा एकैसाथ सुनेर साथ दिन सक्नुहुनेछ चिसापानी नेपाल डट ब्लग स्पोर्ट डट कमबाट मोहन बाट रेडियो अर्पण ब्लग स्पोर्ट डट कमबाट पनि तपाईँले कार्यक्रम मेरो रचनालाई जुनसुकै समयमा डाउनलोड गरेर सुन्न पनि सक्नुहुनेछ त्यसै गरी कार्यक्रम मेरो रचनामा तपाईँ आफ्नो रचनाहरू पठाउन चाहनुहुन्छ भने तपाईँले कार्यक्रम रचनाको ठेगानामा आफ्ना पत्रहरूलाई आफ्ना रचनाहरूलाई पठाउन सक्नुहुनेछ कार्यक्रम मेरो रचना रेडियो अर्पण एक सय चार थप्लो पाँच मेघहर्ष एक बकुलवार चौक चितवन यो ठेगानामा तपाईँले आफ्नो रचनाहरू पठाउनुभयो भने पनि तपाईँका रचनाहरू मकै आइपुग्नेछन् त्यसै गरी तपाईँले फेसबुक चलाउनुहुन्छ फेसबुक प्रयोग गर्नुहुन्छ भने तपाईँले कार्यक्रम मेरो रचनालाई आफ्नो फेसबुक पेजमा सर्च गर्नुभयो भने तपाईँले त्यहाँ मेरो रचनाको लाइक पेजलाई देख्नुहुनेछ फेसबुक पेजलाई देख्नुहुनेछ अनि त्यसपछि आफ्नो रचनाहरू त्यहाँ वालमा पोस्ट गर्नुभयो भने पनि तपाईँको रचनाहरू मकै आइपुग्नेछन् र तपाईँका रचनाहरूलाई मैले वाचन गर्न पाउनेछु यो व्यवसायमा रहेर त्यसै गरी हामीलाई इमेल पनि गर्न सक्नुहुनेछ इमेल गर्नको निम्ति आरजी दिपेन्द्र वान टू थ्री एट जिमेल आफ्ना रचनाहरू त्यहाँ मेल गरेर पठाउनु भए भयो भने पनि तपाईँको रचनाहरू म कहाँ आइपुग्नेछन् प्रिय मित्र आज पनि तपाईँकै रचनाहरूको साथमा म उपस्थित भएको छु सुरुवातमा मैले एउटा रचनाबाट आजको साहित्यिक ढुकालाई उघारेको थिएँ दैलोलाई उघारेको थिएँ निकै सुन्दरचना रहेको थियो पिर बेथा तिमी सामुर लुकाएर रुन्छु झारी आँसु परेलियो सुकाएर रुन्छु भित्र मोटु जल्छर नि तिम्रो खुसी रोजदा बिना गल्ती पनि आफू सुकाएर रुन्छु झारी आँसु परेलियो सुकाएर रुन्छु निकै सुन्दर रहेको थियो त्यो आफ्नो पिर बेथा लुकाएर चाहिँ आफ्नो मायालुलाई मायलु सामु आफ्नो त्यो पिर बेथा लुकाएर खुसी दिने कुराहरू हुँदै थियो रचनामा पूर्वेली गाउँले ए साग चार पाँच थर हाल उहाँ दक्षिण कोरियामा हुनुहुन्छ उहाँको रचनालाई मैले वाचन गरेँ निकै सुन्दर सुन्दरचना यो साथको लागि तपाईँलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु प्रिय मित्र ढिलो नगरिकन तपाईँकै रचनालाई सरसर्ती अगाडि जोड्छु अब मेरो हातमा साहित्य पाराखी मगर मोहन थार मारेचार सल्यान हाल मुगलानी भूमिबाट भनेर लेख्नु भएको छ उहाँको रचनालाई अगाडि जोड्छु रुँदै रुँदै हजार दुःख काट्नुपर्छ परदेशमा रुँदै रुँदै हजार दुःख काट्नुपर्छ परदेशमा नसकिने काम गर्न अनि आँट्नुपर्छ परदेशमा पैसाको बोट हुन्न यहाँ टप्प पठाउने पठाउने पसिनासँग धन पैसा साट्नुपर्छ परदेशमा नसकिने काम गर्न नि आँट्नुपर्छ प्रदेशमा बामाले सोद्धाखेरि के छ बाबु खबर भने बा आमाले सोद्धाखेरि के छ बाबु खबर भनी आराम कुसलै छु भन्दै ढाँट्नुपर्छ पर्दैसम्मा नसिकिने काम गर् नानी आँट्नुपर्छ पर्दैसमा पाइँदैन खोले त्यो आमाको हातले पकाएको पाइँदैन खोले त्यो आमाको हातले पकाएको सडेको त्यो दालो भात नै चाट्नु पर्छ परदेशमा रुदै रुँदै हजारौँ दुःख काट्नुपर्छ परदेशमा जन्म दिने बाआमा र प्यारीको याद आउँदा जन्म दिने बाआमा र प्यारीको याद आउँदा कल्पनामै प्रेम डायरी बाँट्नुपर्छ परदेशमा रुदा रुधै हजारौँ दुःख काट्नुपर्छ परदेशमा टुङ्गो हुँदैन परदेशीको जीवन मरणको कुनै टुङ्गो हुँदैन परदेशीको जीवन मरणको कुनै सँगै सुतेको साथीसँगै फाट्नुपर्छ परदेशमा नसिकिने काम गर्नु नि आँट्नुपर्छ परदेशमा रुदाहरू हजार दुःख काट्नुपर्छ परदेशमा रुधा रुधा हजार दुःख काट्नुपर्छ परदेशमा त्यो दुःख पोखीको रचना त्यो परदेशी भूमिमा जुन पसिना बगाउनुपर्छ दुःख काटेर अनि आफ्नो आमा बुवालाई सम्झिएका कुराहरू हुँदै थियो अनि आफ्नो आमाले त्यो पकाएर दिएको त्यो खुले सिस्नु खाना नपाएको कुराहरू हुँदै थियो रचनामा यो रचनाको लागि साहित्य पारखे मगर मोहनजीलाई पनि धेरै धेरै धन्यवाद दिन चाहन्छु यस्तै साथ आगामी दिनहरूमा पनि पाइरहेको मैले त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु बादल शर्मा ब्यास दश दमौली तनहुदेखि लेख्नुहुन्छ उहाँको रचनालाई पनि अगाडि जोड्छु मेरी तिमी भन्छौ भने खास बनाउँछु मेरी तिमी भन्छौ भने खास बनाउँछु दुई मुटु एक धड्कन सास बनाउँछु मलाई जस्तै बैचनी हुन्छ भन्छौ भने मलाई जस्तै बैचनी हुन्छ भन्छौ भने तिम्रो मनको मझेरेमा बास बनाउँछु दुई मुठु एक धड्कन सास बनाउँछु जिन्दगीको पानाभरि तिम्रै नाम लेखी जिन्दगीको पानाभरि तिम्रै नाम लेखी मेरो कलेजीलाई तिम्रो दास बनाउँछु दुई मुठु एक धट्कन सास बनाउँछु मर्ने छैन हाम्रो माया चन्द्र सूर्य रहेसम्म मर्ने छैन हाम्रो माया चन्द्र सूर्य रहेसम्म हेर्न सक्छु यादै यादको सास बनाउँछु तिमी बिना जीवन मेरो फलिएको बुर्की जस्तै तिमी बिना जीवन मेरो फालिएको बुर्की जस्तै एक्लै बाँच्न परियो ज्यान लास बनाउँछु एक्लै बाँच्न परियो ज्यान लास बनाउँछु दुई मुटु एक धड्कन सास बनाउँछु मेरै तिमी भन्छौ भने खास बनाउँछु बादल शर्माको रचनालाई मैले यहाँ बाँचन गरेँ त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा सन्तोष देवकोटाजीले पोखरादेखि पोखरा कासदेखि लेख्नु भएको रचना छ मागेपछि मुटु उसले दिए अनि रोएको छु मागेपछि मुटु उसले दिए अनि रोएको छु फिर्ता गरी चिनो सबै लिए अनि रोएको छु बाँधी डोरी मायाले नै कसको छु मर्ने गरी बाँधी डोरी मायाले नै कसैको छु मर्ने गरी झुन्ड्याएछि अङ्कुशीमा खिया अनि रोएको छु मागेपछि दुई मुटु उसले दिए अनि रोएको छु छोरी तथा निष्ठुरीले रुम के हाँसम बनेको छु छोरी तथा निष्ठुरीले रुम्की हाँसम बनेको छु चाड्दै हिँडे चाड्दै हिँडे भट्टी पसल पिए अनि रोएको छु फिर्ता अघि चिनो सबै लिए अनि रोएको छु गल... गल्दै गल्दै आफै भित्र बानी पर्न थाले चेल गल्दै गल्दै आफै भित्र बानी पर्न थाले चेल पटक पटक यसै गरी जी अनि रोएको छु फिर्ता अघि चिनो सबै लिए अनि रोएको छु माघे पछि मुटुसले दिए अनि रोएको छु सन्तोष देवकोटा पोखरा कास्कीदेखि लेख्नु भएको थियो रचनालाई निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि तपाईँलाई धेरै धेरै धन्यवाद प्रिय मित्र व्यवसायमा रहेर अर्को सुमाधु साङ्गीतिक आवाजलाई अगाडि जोड्छु कार्यक्रमसँग रहनुहोला पीडा राच्न सिकायो पिहरा हाँस्न सिकायो पीडा सहरा भाँच्न सिकायो सताउनु सतायो जलाउनु Piratile, timbro Piratile, Timbro Piratile Timbro Piratile, Timbro Piratile कई टाड़ा भूल थियो आज काड़ा भ सिकायो चुट खपेर बाँच्न सिकायो सताउनु सतायो जलाउनु जलायो भागलाई बनायो तिम्रो पिरतिले तिम्रो पिरतिले तिम्रो पिर थि सपना बाढी गयो टोटाएर चखेवाको जस्तो हाम्रो जोडी छोटाएर मिठा मिठा सपना बाढी गयो टोटाएर चखेवाको जस्तो हाम्रो जोडी छोटाएर चखेवाको जस्तो कहीं उनको आका आशमा हरें कहीं उनको आशा हेरे कहीं कोसमा हेरें हे मधुर बोली रोपकेानी मधुर बोली रोपके रानी, रानी। तरंग छर्ने मिजाज में हेरे कहीं को आशमा हेरें संभाल सकिन पछ्यौरी उनको सम्हाल्नै सकेन पछ्यौरी उनको अडेर आउने बतासमा हेरे कहिले उनको पासमा हेरे टाढा भैन मनमा रहेनन् टाढा भैन मनमा रहेनन् साँच्चै उनको आभासमा हेरे कहिले उनको आशमा हेरे टाढा शङ्काको घेत मनमा गरायो शङ्काले डेरा मनमा गरायो अनि पो उनको विश्वासमा हेरेँ कहिले उनको पासमा हेरेँ कहिले उनको आसमा हेरेँ राजेश पाठकजीको जीको सँगसँगै पुनः स्वागत गर्न चाहन्छु कार्यक्रम मेरो रचनाको व्ययलाई तपाईँले सुनिराख्नु भएको छ तपाईँकै लोकप्रिय सामुदायिक रेडियो रेडियो अर्पण एक सय र कार्यक्रम मेरो रचनाको यो बसायमा रहेर हामी तपाईँकै साहित्यिक सिर्जनाहरूलाई भाषण गरिराखेका छौँ त्यसै अर्को रचनालाई अगाडि जोड्छु मेरो हातमा लक्षमन भन्तना शिरिषजीले गोर्खा हल अफ द देखि लेख्नु भएको रचना छ उहाँको रचनालाई अगाडि जोड्छु खोज्दैछु आज आफैमा म हुनुको भेटिएन खोज्दैछु म आफैमा म हुनुको म भेटिएन खुसी म लगाम लागेसी अस्तित्व नै खोजिएन म कहिले म रहेन तिम्रो रहे जुनी, जुनी। म कहिल्यै म रहेन तिम्रै रहे जुनि जुनी, जुनी। आफ्नै लागि बाँच्नुपर्छ भन्ने पनि सोचिएन खुसीमा लगाम लागेसी अस्तित्व नै खोजिएन अभाव छु म आज किन दुनियाँसँगै यसरी हरपल दुखी रहेने यो मन आफैले नै बुझिएन खुशीमा लगाम लागेसी अस्तित्व नै खोजिएन लेख्यो लेखिएन खै भाग्य छैन कि त निधारमा लेख्यो लेखेन खै भाग्य छैन कि त निधारमा भाग्य लेखी गएको भावी आज अझैसम्म फर्किएन खोज्दैछु आज आफैमा महुनुको म भेटिएन उज्यालोको खोजी गर्दा अधेरियो जिन्दगी नै उज्यालोको खोजी गर्दा अधेरियो जिन्दगी नै कहाँ छ भविष्य मेरो वर्तमान नै भेटिएन खुसीमा लगाम लागेसी अस्तित्व नै खोजिएन खुसीमा लगाम लगाएपछि अस्तित्व नै खोजिएन खोज्दैछु आज आफैमा महुनुको म भेटिएन खोज्दैछु आफैमा म हुनुको म भेटिएन निकै सुन्दर रचना यो सुन्दर रचनाको लागि लक्ष्मण भन्तना श्रीजीलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु देवराज भन्तनाजीको रचना छ मेरो हातमा प्यारा मुखले होइन मनले गरिन्छ प्यारा मुखले होइन मनले गरिन्छ मागेर होइन आफ्नोपनले गरिन्छ वर्षौँ बस्दा पनि नै बुझेँ मैले वर्षौँ बस्दा पनि नै बुझेँ मैले यो शहरमा माया धनले गरिन्छ प्यार मुखले होइन मनले गरिन्छ चहा मनमा अनेक चुम्बनको बरसात चहा मनमा अनेक चुम्बनको बरसात सारा फूर्ति स्वास्थ्य जीवनमा गरिन्छ प्यार मुखले होइन मनले गरिन्छ कौतुहलता जिज्ञासाको समाधान कौतुहलता जिज्ञासाको समाधान सुमधुर र मिठो वचनले गरिन्छ माघिरा होइन आफ्नोपनले गरिन्छ लाज नै त्यति बेला लाउँछ जब लाज नै ला... त्यति बेला लाउँछ जब अङ्गालोमा स्पर्श वन्दनले गरिन्छ प्यार मुखले होइन मनले गरिन्छ प्यार मुखले होइन मनले गरिन्छ माघी र होइन आफ्नो मनले गरिन्छ देवराज भन्दनाजीलाई पनि यो सुन्दर सुनको लागि धेरै धेरै धन्यवाद दिन चाहन्छु त्यसै गरी अर्को रचनालाई अगाडि जोड्छु बालकृष्ण भट्टराई स्याङ्जा पेडीकोला हल मरुभूमिको छातीबाट लेख्नुहुन्छ जानुअघि पराइ घर औँथी फिर्ता पठाइदिनु जानु अघि पराइ घर औँठी फिर्ता पठाइदिनु सिरयानिका प्रेमपत्र आफ्नै हातले जलाइदिनु कसैलाई शङ्क नहोस् तिम्रो मेरो सम्बन्धको कसैलाई शङ्का नहोस् तिम्रो मेरो सम्बन्धको सजाएका फोटोहरू अझै तिमीले हटाइदिनु जानु अघि पराए घर औँठी फिर्ता पठाइदिनु जाँदैछु म संसार छोडी तिमी पराए भनेपछि जाँदैछु म संसार छोडी तिमी पराए भनेपछि रोए जस्तै गरी मेरा लासमा फुल चढाइदिनु सिरानीको प प्रेमपत्र हाथे चलाइन सोचना सकता साथी भाई हम बारे जाने का सोचना साथी भाई हम बारे जाने का सत्यकूरा मन में राखे मेरे दोष बताइनु जानु अगि पढ़ाई घर औथी फिर्ता पठाई दू मे चित्ता बगरमा आगो लगाई डड़े पनि मेरो चित्ता बगरमा आगो आगोलाई डे पनि केही अस्तु छुट्न सक्छ पानी हाली बगाइदिनु केही अस्तो छुट्न सक्छ पानी हाली बगाइदिनु जानु अघि पराई घर औथी फिर्ता पठाइदिनु सिरानीको प्रेमपत्र आफ्नै हातले जलाइदिनु बालकृष्ण भट्टराईजीलाई पनि यो सुन्दर साथको लागि धेरै धेरै धन्यवाद प्रिय मित्र अर्को सु आवाज अबको क्रममा तपाईँको लागि मनाई मन पर गैन माया हराउँदो आ हरौ दो रे छ एकहोरो बोले तिम्रो बोलेको बातले सताउँछ जम्परी चुखो मायाको मातले सताउँछ सजाएको थिए मनमा जीवन बिताउने सजाएको थिए मनमा जीवन बिताउने छुट्नुपर्ने तिम्रो विश्वास घातले सताउँछ एकहोरो तिम्रो बोलेको बातले सताउँछ पागल झेँ हुन पुगेछु एक्लो एकान्तमा पागल झेँ हुन पुगेछु एक्लो एकान्तमा प्रतिदिन सँगै बितेको रातले सताउँछ जम्परी चोखोमाया मातले सताउँछ हाँगाबाट एक्लो पारिएको मृतक जीवनमा हाँगाबाट एक्लो पारिएको मृतक जीवनमा कुल्चिएको दुखी घायल पातले सताउँछ इकोहोरो तिम्रो बोलीको बातले सताउँछ अजमभरि चुखोमाया मातले सताउँछ अजमभरि चुखोमाया मातले सताउँछ बेलता र बादशाह एक उदयपुरदेखि प्रकाश पुष्पक राई पोमाजीको गजल सँगसँगै अब भनी कार्यक्रमको लगभग लगभग अन्ततिर आइसकेका छौँ ऐतिन्जेल सुनेर साथ दिनुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु रेडियोमा इन्टरनेटमा सुन्नुभयो तपाईँ सबै सबैलाई धेरै धेरै धन्यवाद र रचना पठाइदिनुभयो सबै सर्जकप्रति आभारी रहे र मेरो यो आवाजलाई तपाईँको रेडियो सिटसम्म पुर्याउन साथ दिनुहुने मित्र दर्पण पारिकनने मित्र रिजन केसीलाई पनि धेरै धेरै धन्यवाद दिँदै म तपाईँकै साहित्यिक मित्र देवेन्द्र बनि यो बसाइँबाट उठ्न चाहन्छु हस्त नमस्कार न्छन्या ठुलो सहर मलाई मन परैन मा सुनो <susurra>